तपाईलाई स्वागत छ सा, साइबर सङ्गममा विविध जानकारीको एउटै सङ्गम साइबर सङ्गम सा सा पनि जल कार्यक्रम गजल चौतारी अरु का गजल सुनने अपना गजल सुना गजल प्रस्तुति को साझा चौतारी कार्यक्रम गजल चौतारी गजल चौतारी गजल चौतारी चौतारी मन्द मन्द गतिमा बता चलेछ मेरो यो जिन्दगीमा बता चलेछ मन्द मन्द गतिमा बता चलेछ खै कसको आँखा लाग्यो हाम्रो पीरतिमा खै कसको आँखा लाग्यो हाम्रो पीरतिमा हाम्रो सानो खुसीमा बता चलेछ मेरो यो जिन्दगीमा बता चलेछ रहर बोकी सहर पसेको थिएँ रहर बोकी सहर पसेको थिएँ सकिन राजधानी में बता चले मेरे ये जिंदगी में पता चलेना भन्नेपी भाँना भन्नेपी पापी घर को मजेरी में बता चले मेरे ये जिंदगी में बता चले मैं मलाई गए पीछे यहीं सोचे मत भूल्द गए पी ए सोचे तिम्रो ढुकडुकी चले मंद मंद गति में बता चले मेरे ये जिंदगी में बता चले यो गजलसँगै कार्यक्रम गजल, गजल चौतारीको प्रतीक्षमा बस्नुहुने तपाई सम्पूर्ण गजल मनहरूमा गजल चौतारीको आज दशौं श्रृंखला लिएर उपस्थित भइसकेका छौ कार्यक्रम उत्पादन सहयोगी रविन्द शर्मासँगै आवाजको खेतला म डीएन के कुमार र यो कार्यक्रम तपाईँले विभिन्न ब्लक र साइटबाट सुन्दै आउनुभएको छ डब्लु डब्लु डब्लु ड गरेर सुन्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम र आजको श्रृंखलामा पनि गजलहरू धेरै प्राप्त भएका छन् ती गजललाई म कार्यक्रममा वाचन गरेर सुनाउनेछु धेरै प्रवासी गजल छन् र केही स्वदेशबाट पनि गजल, गजल हामीलाई मेल गर्नुभएको छ र कतिपय साथीले पोस्ट गर्नुभएको छ हाम्रो फेसबुक पेज रहेको छ डब्लु डब्लु यो पेजलाई तपाई लाइक गरेर आफ्नो गजललाई पोस्ट गर्न सक्नुहुनेछ र हामीले चाहिँ यो पेजमा एउटा स्टाटस अपडेट गर्छौँ त्यहाँनिर तपाईँले कमेन्ट बक्समा आफ्नो गजललाई पोस्ट गर्नुभयो भने हामी चाहिँ कार्यक्रममा वाचन गर्नेछौँ पोस्ट गर्दा चाहिँ तपाईँले आफ्नो नाम ठेगाना कहाँबाट पठाउनु भएको हो भन्ने कुराहरू लेख्नुभयो भने हामीलाई सजिलो हुनेछ यो जानकारी गराउन चाहे र आजको कार्यक्रममा चाहिँ यो गन्थनलाई अलिकत पर सारेर गजलहरूलाई कोसिस गरिरहेछु किनकि आज गजलहरू धेरै नै छन् मैले सकेसम्म भ्याएसम्म चाहिँ सबै गजल बाजन गर्ने मनसाय बनाएको छु ठीक छ कार्यक्रमको शुरूआत गरौं एउटा गीतबाट मलाई निकै मनपर्ने गीत र अहिले पछिल्लो समयमा धेरैले मन पर्दै पर आएको छ सबैले रुचाउनु भएको छ सञ्जीवनीले गाउनुभएको गीत त्यसो त उहाँको स्वर निकै मिठो पनि छ तमाम ती सपना यो गीत यहाँनिर राखौँ त्यसपछि हामी पुन आउनेछौ कार्यक्रम गजल चौतारीमा गजलको भाइ पुर स्वागत छ सांगीतिक आवाजपछि कार्यक्रम गजल चौतारीमा यो एउटा अनलाइन कार्यक्रम गजल चौतारी हो गजल चौतारी हामीले आफ्ना सुनाउने अरुका सुन्ने सुनाउने बसाई हो र कार्यक्रम गजल चौतारीमा विशुद्ध गजल वाचन होस् भन्ने हाम्रो चाहना हो र यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट डाउनलोड गरेर अथवा लाइभ सुन्दै आउनु छ तपाईँ डब्लु www.udayyouthclub.blogspot.com, www www.nnrav.blogspot.com, www.mohanbihani.blogspot.com, साइबर www सङ्गम डट नेट डब्लु डब्लु डब्लु डट उदय युथ क्लब डट ब्लक स्पोर्ट डट कम डब्लु डब्लु डब्लु डट एनएनआरए डट ब्लक स्पोर्ट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो जानकारी गराएँ यो जानकारी हामीले बारम्बार गराउँदै आइरहेका छौँ ठिकै छ आजको श्रृङ्खलामा गजल वाचन गर्नु नै पर्ने हुन्छ त्यसैले पनि हामी गजल वाचन गर्दैछौ शुरूआतमा एउटा गजल प्राप्त भएको छ आजभोलि मेरो माया असर हुँदै गएको छ नसाको साथ जीवन मेरो जहर हुँदै गएको छ मेरो माया असर हुँदै गएको छ खोज्दैछु त्यहाँ म आफन्तको साथ खोज्दैछु त्यहाँ म आफन्तको साथ जहाँ आफ्नै दुई मत बदर हुँदै गएको छ साथ जीवन मेरो जहर हुँदै गएको एक्लिएको यो ईश्वरलाई कति छ एकलिएको यो ईश्वरलाई कति सो पीडा सबै मिले योको डर हुँदै गएको छ जहाँ आफ्नैको दुई मत बदर हुँदै गाछ छ कहाँ आउँदा रहेछन् र यहाँ मलमपट्टि गर्ने खोजेरा घाउ नुन्चु छर्ने लहर हुँदै गएको छ सबै मिले योको डर हुँदै गएको छ चाहेर नै चाहेर नै पाउन सकिन मैले आफ्नो जित सम्हालेर एक्लो यात्रा सफल हुँदै गएको आज आजभोलि मेरो माया असर हुँदै गएको छ नसाको साथ जीवन मेरो जहर हुँदै गएको छ यो गजल लेख्नु भएको हो ईश्वर राई काभ्रे महादेव स्थान नौ वनगर हाल खाडी मुलुक भनेर उल्लेख गराउनु भएको छ आफ्नो नामलाई निकै सुन्दर गजल पोस्ट गर्नुभयो यो गजलको लागि उहाँप्रति पनि आभारी रहन चाहन्छु आगामी श्रृङ्खलामा पनि यसै गरी साथ दिनुहोला भनेर आग्रह पनि गर्न चाहे गजल चौतारी र यसै गरी अर्को गजल प्राप्त भएको छ आनन्द कुमार हुनुहुन्छ पोखराको साथी हाल कडा कानुन भएको देश साउदी अरब भनेर लेख्नु भएको छ कडा कानून भएको देशमा बस्न पाउनु पनि त एउटा भाग्यको कुरा नै हो होइन जेउ कानून कडा छ भने गल्ती सायद हामीले कमै मात्रामा गर्छौँ किनकि डर हुन्छ नि त कानुनै छैन भने गल्तीहरू धेरै हुनसक्छ त्यसैले सा पनि ठिकै छ आनन्द कुमारजीको गजल यहाँनिर म फुलहरू फुल्नुभन्दा पहिल्यै जानेछु म फुलहरू फुल्नुभन्दा पहिल्यै जानेछु फुलमा मौरी डुल्नुभन्दा पहिल्यै जानेछु परदेशमा लाग्दा सानी चाहिँ छोरी सुतिरा परदेशमा लाग्दा सानी चाहिँ छोरी सुतिरहेको थिए उनको नेत खुल्नुभन्दा पहिल्यै जानेछु फुलमा मोरी डुल्नु भन्दा पहिल्यै जानेछु यसपालिको रुपाई खै कस्तो भयो कुन्नी यसपालिको रुपाई खोइ कस्तो भयो कुन्नी धानका बाला झुल्नु भन्दा पहिल्यै जानेछु उनको नेत खुल्नु भन्दा पहिल्यै जानेछु आँखाभरि गाउँ घरको तस्बिर झल्किरहेछ आँखाभरि गाउँ घरको तस्बिर झल्किरहेछ गाउँले मलाई भुल्नु भन्दा पहिल्यै जानेछु धानकावाला झुल्नु भन्दा पहिल्यै जानेछु यहाँ परदेशीकै घर भाँडिन्छ र श्रीमतीले यहाँ परदेशीकै घर भाँडिन्छ र त श्रीमतीले दिलमाकै भुल्नु भन्दा पहिल्यै जानेछु गाउँले मलाई भुल्नु भन्दा पहिल्यै जानेछु मेरो बाटो हेर्दै आमा रुँदै रुँदै बस्छन् होली मेरो बाटो हेर्दै आमा रुँदै रुँदै बस्छन् होली उनी आँसुमा घुल्नु भन्दा पहिल्यै जानेछु म फुलहरू फुल्नु भन्दा पहिल्यै जानेछु फुलमा मरी डुल्नु भन्दा पहिल्यै जानेछु म फुलहरू फुल्नु भन्दा पहिल्यै जानेछु फुलमा मोरी डुल्नु भन्दा पहिल्यै जानेछु पहिल्यै गएर डेरा जमाउने कोसिस गर्नुभयो आनन्द कुमार जीले यो बजारको लागि धेरै धेरै धन्यवाद र दिनमा पनि यसै गरी साथ दिनुहोला भनेर आग्रह गर्न चाहे र यति बेला अर्को गजल वाचन गर्दैछु गजलहरू थुप्रै छन् मैले अरु गन्थन चाहिँ आजको श्रृङ्खलामा गरिरहेको छ होइन ठिकै छ अरू गन्थनलाई म अलिकति परसारेर गजलहरूलाई उरस सारिरहेको छु यो गजललाई पर म अर्को गजललाई अगाडि ल्याउँदैछु आफू मात्र बुझ्ने जान्ने बानी हाम्रो सुध्रिएन आफू मात्र बुझ्ने जान्ने बानी हाम्रो सुध्रिएन बढ्यो कि त खुट्टा तान्ने बानी हाम्रो सुध्रिएन आफू मात्र बुझ्ने जान्ने बानी हाम्रो सुध्रिएन चोचो मोचो मिलाएर अघिल्तिर चिप्लो घाँच्दै चोचो मोचो मिलाएर अघिल्लोतिर चिप्लो घाँस्दै पछिबाट झिक्री हान्ने बानी हाम्रो सुध्रिएन बढ्यो कि त खुट्टा तान्ने बानी हाम्रो सुध्रिएन फसाएर खसाएर अरूलाई मूर्ख भन्दै फसाएर खसाएर अरूलाई मूर्ख भन्दै आफूलाई महान ठान्ने बानी हाम्रो सुध्रिएन पछिबाट चिक्री हान्ने बानी हाम्रो सुध्रिएन दोषीहरू छाती फुलाइ जतातती छन् दोषीहरू छाती फुलाई जतातती छन् का कानून लगाई निर्दोष बान्ने बानी हाम्रो सुध्रिएन आफूलाई महान ठान्ने बानी हाम्रो सुध्रिएन भ्रष्टाचारमा लिप्त हुँदै देश नै खोक्रो बनाइसके भ्रष्टाचारमा लिप्त हुँदै बेच्ने खोक्रो बनाइसके फेरि त्यसैलाई छान्ने बानी हाम्रो सुध्रिएन आफू मात्र बुझ्ने जान्ने बानी हाम्रो सुध्रिएन बढ्यो कि त खुट्टा तान्ने बानी हाम्रो सुध्रिएन बढ्यो कि त खुट्टा तान्ने बानी हाम्रो सुध्रिएन पके पनि हाम्रो बानी सुध्रिएको छैन नेपालमा यो प्रविधि धेरै नै छ है खुट्टा तान्ने एउटा माथि पुग्यो फेरि खुट्टा तान्ने फेरि पुग्यो कि त खुट्टा प्रतियोगिता खुट्टा तानिहाल्ने यस्तो प्रविधि निकै नै बढी पाइन्छ हामीले यो गजल वाचन गर्दै गर्दा मलाई एउटा कुराको याद आयो हाँस्य कलाकार दीपक राजगिरीले भनेको कुरा एकपल्ट एउटा देशमा प्रतियोगिता भएछ है सपोज मानव अमेरिकामा त्यहाँनिर चाहिँ प्रत्येक देशबाट यो पशुपक्षीहरू चराचुरुङ्गीहरू यताउति जनावरहरू लैजाने त्यहाँ लैसके पछाडि चाहिँ कसको कुन देशको चाहिँ राम्रो भनेर प्रतियोगिता भइरहेको छ त्यस बेला चाहिँ नेपालबाट भेगुता पठाइएछ है सातवटा भेगुता एउटा भाँडामा माथिबाट त्यो ढक्कन बिर्को चाहिँ नलगाइकन पठाइएछ अनि ती भेगुताहरू सुरक्षित एकदम नचलिकन गएछन् उहाँसम्म पुगेछन् त्यसपछि त्यहाँ अमेरिकाको मान्छेले सबै हेरेछ सबै देशको हेरेछ यो यस्तो उस्तो यस्तो उस्तो यस्तो यस यस यस यस भयो यस उस्तो भयो भनेछ त्यसपछि नेपालीले लगेको भाडामा हेरेछ भेगुता देखेछ सातवटा भेगुता ओहो सातवटा बेगुता नेपालबाट कसरी आयो कति मिलेर आएको कसरी मिलेको भनेर नेपालीलाई सुधैछ नेपालीले भनेछ यो मिलिया होइन यो एकदम यिनीहरू खासमा एउटा माथि जान खोज्यो भने अर्काले खुट्टा तान दिन्छ अनि तल झर्छ फेरि अर्को माथि जान खोज्यो भने अर्काले खुट्टा तान्न्छ यो खुट्टा ताने प्रविधिले गर्दा चाहिँ अनि एक ठाउँ बसेको देख्दा चाहिँ मिलेर बसेको जस्तो देखिन्छ तर यहाँ चाहिँ चा, खुट्टा तानेर मात्रै हो यस्तो भएको भनेर भनिन्छ नेपालीले है वास्तवमा नेपालीहरू चाहिँ सबै क्या आहा कति मिलेका छन् भन्ने बुझिन्छ तर खुट्टा ताने प्रविधि क्या त्यो भेगुताको खुट्टा ताने प्रविधिले चाहिँ मिलिरहेछन् एउटा माथि जान खोज्यो अर्काले खुट्टा तान अब त्यसै गरेपछि प्रगति हुँदैन त्यस्तो डाहा हुन्छ त्यसैले पनि त्यही कुराको याद आयो मलाई मैले विस्तृत रूपमा त्यति जानकारी गराएन यो मैले अलिकता सारम्सम्म भने ठिकै छ आफू मात्र बुझ्ने जान्ने बानी हाम्रो सुध्रिएन बडीकिता खुट्टा तान्ने बानी हाम्रो सुध्रिएन यो गजल मैले वाचन गरेँ नगेन्द्र न्यौपाने जुरो पानी नौ झापा हाल साउदी अरब साउदी अरबबाट हामीलाई गजल पोस्ट गर्नुभयो गजलको लागि धेरै धेरै धन्यवाद हामी कार्यक्रम गजल चौतारीमा गजल वाचन गरिरहेका छौँ र यति बेला अर्को गजल वाचन गर्दैछु अर्जुन दृष्टि पौडेल पोखराको साथी हुनुहुन्छ उहाँले सा, गजल पोस्ट गर्नु भएको छ व्यक्तिका प्रत्येक बोलीमा झुट निस्किरहेछ व्यक्तिका प्रत्येक बोलीमा झुट निस्किरहेछ सायद यहीबाट आधुनिक युग निस्किरहेछ व्यक्तिका प्रत्येक बोलीमा झुट निस्किरहेछ प्रकृतिको नियम बदलिएर हेर्नुहोस् त मित्र प्रकृतिको नियम बदलिएर हेर्नुहोस् त मित्र मध्याहवी पूर्णिमाको जुन निस्किरहेछ सायद यहीँबाट आधुनिक युग निस्किरहेछ अरूको शृङ्गार गरेर के भयो तिमीलाई अरूको शृङ्गार गरेर के भयो तिमीलाई तिम्रै आफ्नो मुहारमा गाभ निस्किरहेछ मध्यानवी पूर्णिमाको जुन निस्किरहेछ आसुका थोपा मात्र सङ्घालेको गमलामा गमला हेर्नुहोस् त कसरी गुलाबको फूल निस्किरहेछ व्यक्तिका प्रत्येक बोलीमा झुट निस्किरहेछ सायद यहीबाट आधुनिक युग निस्किरहेछ व्यक्तिका प्रत्येक बोलीमा जुट निस्किरहेछ सायद यहीँबाट आधुनिक युग निस्किरहेछ निकै सुन्दर दमदार गजल भन्न रुचाएँ मैले यसलाई निकै राम्रो गजल वाचन गरेँ मैले यहाँनिर अर्जुन दृष्टि पौडेल पोखराको साथी आँसुका थुपा मात्र सङ्घालेको गमलामा हेर्नुहोस् त कसरी गुलाबको फुल निस्किरहेछ ठिक छ यो गजलको लागि धेरै धेरै धन्यवाद आगामी श्रृङ्खलामा पनि यसै साथ मिलोस यो आग्रह गर्न चाहे कार्यक्रमको बसैबाट र यति बेला म अर्को गजल वाचन गर्दैछु शान्ति अधिकारी हुनुहुन्छ कोहलपुर बाँकेको साथीको गजल अबको क्रममा मौका हेरी सर्पले मौका हेरी सर्पले डस्न खोज्ने तिमी प्यास मेट्न अङ्गालोमा कस्न खोज्ने तिमी मौका हेरी सर्पले डस्न खोज्ने तिमी आफ्नै हैकम चलाउन डर त्रास देखाई आफ्नै हैकम चलाउन डर त्रास देखाई हाँसी हाँसी खोज्ने तिमी प्यास अङ्गालोमा कस्न खोज्ने तिमी हृदयले चाहे पाउनै पर्छ भन्दै हृदयले चाहे पाउनै पर्छ भन्दै ढोका होइन झ्यालबाट पस्न खोज्ने तिमी हाँसी हाँसी दिलभित्र पस्न खोज्ने तिमी मनै तहु बदलिन्छ बुझ्न नसकेर मनै तहु बदलिन्छ बुझ्न नसकेर वचनका तिखा छुरा ध्न खोज्ने तिमी ढोका होइन झ्यालबाट पस्न खोज्ने तिमी जिन्दगीमा शान्तिसँग बाँच्न पाउ भन्दा जिन्दगीमा शान्तिसँग बाँच्न पाउँ भन्दा आधी हुरी चट्याङ भने खस्न खोज्ने तिमी मौका हेरी सर्पले झैँ डस्न खोज्ने तिमी प्यास मेट्न अङ्गालोमा खस्न खोज्ने बडो गजलको गजल वाचन गरेँ मैले यहाँनिर शान्ति अधिकारी कोहलपुर बाँकेको साथीको जिहोस् हृदयले चाहेपछि पाउनै पर्छ भन्दै ढोका होइन झ्यालबाट पस्न खोज्ने तिमी है माया प्रेममा मान्छेहरू मूर्ख हुन्छन् क्या पागल हुन्छन् पट भन्छन् नि पट सो ठिकै छ निकै सुन्दर गजल वाचन गरेँ मैले यहाँनिर अवश्य म अर्को गजल वाचन गर्दैछु त्यसपछि हामी एउटा गीत बजाउनेछौँ शैलेन्द्र थापाजीको गजल वाचन गर्दैछु हिउँ खोलाको चिसो पानी दाँतै काटिने हिउँ खोलाको चिसो पानी दाँतै काटिने मायालुका तिखा बचन मनै फाटिने हिउँ खोलाको चिसो पानी दाँतै काटिने चञ्चल त्यो मन कठै यताउता भाग्ने चञ्चल त्यो मन कटै यताउता भाग्ने नयाँ अनुहार देखियो कि झ्यामै ठाटिने मायालुका तिखा वचन मनमै फाटिने साथीसँग कुरा काट्छन् सुन्नु पर्दछ साथीसँग कुरा काट्छन् सुन्नु पर्दछ भन्छन् यहाँ जान जान किन ढाँटिने नयाँ अनुहार देखियो कि झ्यामै ठाटिने लाग्छ डर किन किन बिछोड होला कि लाग्छ डर किन किन बिछोड होला कि नयाँसँग पुरानो थियो हो कि साटिने भन्छन् यहाँ जना जान किन ढाटिने स्त्रीता सम्बन्धमा चाहना हो या उपचार चाहिँ के छ यस्तो डोरी बाटिने नयाँसँग पुरानो यो हो कि साटिने हिउँ खोलाको चिसो पानी दातै काटिने माया लुगा वचन मनै फाटिने सानो घर थियो एकर काको भर थियो हो हाम्रो सानो घर थियो एकर काको भर थियो त्यही भयो जिन्दगीमा सानों घर थो की रोला हाम्रो सानो घर थियो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 पुनः स्वागत छ सा यो साङ्गीतिक आवाज पछि हाम्रो सानो घर थियो एकअर्काको भर थियो त्यही भयो जिन्दगीमा जुन कुराको डर थियो निकै मिठो साङ्गीतिक आवाज पछि पुन स्वागत गरे हामी कार्यक्रम गजल चौतारीमा छौँ यो अनलाइन कार्यक्रम हो तपाईँ प्रवासमा बसेर स्वदेशमा बसेर सुन्ने कार्यक्रम हो तपाईँले रुचाउनु भएको कार्यक्रम हो तपाईँ भनेको अक्सिजन हो हामी भनेको जीवन हो गजल भनेको जीवन हो यो जीवनलाई बचाउनको लागि अक्सिजनको निकै आवश्यकता पर्दछ साँच्ची केही अक्सिजन बिना बाँच्न गाह्रो हुन्छ नि तपाईँले साथ दिनु भएन भने गजल चौतारीको जीवन के होला जिन्दगी के होला कसरी बाँच्ला कसरी अगाडि बढ्ला सोच्नुहोस् त त्यसैले भने तपाईँ र हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ प्रगाढ हुनुपर्छ त्यसैले आग्रह हामी गरिरहेका छौँ सम्झाइरहेका छौँ त्यसो त तपाईँले माया गर्नुभएको छ धेरै साथीले सल्लाह सुझाव दिनुभएको छ कार्यक्रममा यसरी अगाडि बढ्दा चाहिँ राम्रो हुन्छ है भनेर पनि भन्नुभएको छ र कतिपयले चाहिँ यसो गर्दा चाहिँ यस्तो हुन्छ भन्ने कुराहरू पनि गर्नुभएको छ ठिक छ तपाईँलाई जस्तो लाग्छ त्यस्तै तपाईँले जे चाहनुहुन्छ त्यहीँ गर्ने हो हामी तपाईँले यसरी बोल्नु पर्यो अथवा यो गर्नु यहाँ गर्नुपऱ्यो यताउति हुन्छ नि के के हुन्छ भन्नुभयो भने हामी त्यसै अनुसार अगाडि बढ्छौँ तपाईँले यो कार्यक्रम डब्लु डब्लु डब्लु डट साइबर सङ्गम डट नेट डब्लु डब्लु डब्लु डट उदय युथ क्लब र डब्लु डब्लु कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुनेछ तपाईँले चाहेको समयमा अतिसोता त यहाँ म बोलिरहँदा फरक समय हुनसक्छ र तपाईँले सुनिरहँदा चाहिँ फरक समय हुनसक्छ त्यसैले म यो समय ठ्याक्कै यहीँ भनेर चाहिँ भनिरहेको छैन है अब नेपालमा कति बजिरह हुन्छ अनि तपाईँ बसिरहेको देशमा कति बजिरह हुन्छ तपाईँ म यहाँ राति बोलेर हुँदा त बिहान भइसक्यो हुनसक्छ अथवा त्यसैले पनि यी कुराहरूलाई म थाति राखेको छु तपाईँले मिलाएर बुझ्नुहुन्छ है ठिक छ यति बेला चाहिँ म गजल वाचन गर्दैछु गजलहरू धेरै छन् त्यसैले पनि यहाँनिर एउटा गजल सगरमाथा नेपालको चिनारी बनेको छ सगरमाथा नेपालको चिनारी बनेको छ र गोर्खाली यो देशको पुजारी बनेको छ सगरमाथा नेपालको चिनारी बनेको छ हिजो आफ्नै प्रेमको पूजा गर्ने मानिस हिजो आफ्नै प्रेमको पूजा गर्ने मानिस आज फेरि प्रेमको व्यापारी बनेको छ र गोर्खाली यो देशको पुजारी बनेको छ खाने खर्च छैन यता जनताको घरमा खाने खर्च छैन यता जनताको घरमा उता धन दौलतको भकारी बनेको छ आज फेरि प्रेमको व्यापारी बनेको छ जोसँग छन् सधैँ अभावका कथा व्यथा जोसँग छन् सधैँ अभावका कथा व्यथा उसैलाई यो जीवन कारगारी बनेको छ उता धन दौलतको भकारी बनेको छ योग्यतालाई बाकर थन्काएर युवातालाई बाक थन्काएर युवा विदेशीको सामु आज लाचारी बनेको छ उसलाई यो जीवन कानेगारी बनेको छ अभ्यासले मात्र लोकप्रिय होइन क्रिकेट अभ्यासले मात्र लोकप्रिय होइन क्रिकेट वा वा त सङ्घर्षमा नुहारी बनेको छ सगरमाथा नेपालको चिनारी बनेको छ न झुक्ने गोर्खालीको परिचय नझुक्ने न रोक्ने गोर्खाली परिचय केवल त्यो बैरीलाई पछारी बनेको छ वा वा त नुहारी बनेको छ बगाएर उसले माटोमा पसिनाका बुत बगाएर उसले माटोमा पसिनाका बुध मलिलो आज तिम्रो घरबारी बनेको छ सगरमाथा नेपालको चिनारी बनेको छ र गोर्खाली यो देशको पुजारी बनेको छ सगरमाथा नेपालको चिनारी बनेको छ र गोर्खाली यो देशको पुजारी बनेको छ निकै सुन्दर गजल वाचन गरे मैले अर्घि खनकको साथी हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आउनु भएको अनुपम शर्मिला खनालको गजल वाचन गरे मैले र उहाँको गजलका प्रत्येक शिर निकै राम्रा छन् र त्यसमध्ये अझै मन परेको शिर अभ्यासले मात्र लोकप्रिय होइन क्रिकेट वा वा त सङ्घर्षमा नुहारी बनेको छ यो गजल सँगसँगै यति बेला म अर्को गजल वाचन गर्दैछु गहभरि आँसु डेका पारेर आएको छु गहभरी आँसु डेका पारेर आएको छु राख भन्दै मुटु चिनो छोडेर आएको छु गहभरी आँसु डेका पारेर आएको छु सुत्न निद्रा आउँदैन उठेर कहाँ जाउँ सुत्न निद्रा आउँदैन उठेर कहाँ जाउँ जाने ठाउँ पनि धितो राखेर आएको छु राख भन्दै मुटु चिनो छोडेर आएको छु भन्दै थिइन् रुँदै हुने नगई हुन्न हजुर भन्दै थिइन् रुदै हुने नगाई हुन्न हजुर छिट्टै पर्खी आउनेछु भनेर आएको छु जाने ठाउँ पनि तितो राखेर आएको छु सोचे जस्तै हुन्न रहेछ जिन्दगी थाहा पाएँ सोचे जस्तै हुन्न रहेछ जिन्दगी थाहा पाएँ आज परदेश मैले कात्रो बाँधेर आएको छु छिट्टै पर्खी आउनेछु भनेर आएको छु भेटी मुटु चढाएर मन्दिरमा के के मागेँ भेटी मुटु चढाएर मन्दिरमा के के मागे देखि जाते मूर्ति पनि ढोगेर आएको छु गहभरी आँसु टिका पारेर आएको छु राख भन्दै मुटु चिनो छोडेर आएको छु गहभरी आँसु टिका पारेर आएको छु राख भन्दै मुटु चिनो छोडेर आएको छु निकै सुन्दर गजल निकै भावपूर्ण गजल रामकडेल बाग्लु हाल दक्षिण कोरियामा बस्दै आउनु भएको छ निकै सुन्दर गजल पोस्ट गर्नुभयो यो गजलको लागि राम कडेललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी श्रृङ्खलामा पनि यसै गरी साथ दिनुहोला यहीँ बोल्न चाहे को कार्यक्रम कोष रविन्द शर्माजीको गजल वाचन गर्दैछु मैले जिन्दगीको सबै मोडमा हार मान्दा गल्ती भयो जिन्दगीको सबै मोडमा हार मान्दा गल्ती भयो घिडा गर्थिन् उनले गर्थेनु हिजो प्यार मान्दा गल्ती भयो जिन्दगीको सबै मोडमा हार मान्दा गल्ती भयो मेरो बारे आफन्तले नराम्रो त सोच्या छैन मेरो बारे आफन्तले नराम्रो त सोच्या छैन तर आफ्नै मित्रलाई जार मान्दा गल्ती भयो घिडा गर्थिन् उनले हिजो प्यार मान्दा गल्ती भयो बिच्छोडको पीडापछि सबै चियाते प्रेमपत्र बिछोडको पीडापछि सबै च्याते प्रेमपत्र प्रेमपत्र घाटी रेट् धार मंदा गलती भो तर अपने मित्र लार्दा गलती भो हिजो मेरे मुटु भित्र ठूलो बज्र बज्र को हिजो मेरे मूटू भि ठूल बज्र बज्रिको तेईला निको ठूल मार् गती भो प्रेम पत्र घाटी रेटने धार मंदा गलती भो नुशी हुदोला जिंदगी न सोचे खुशी हुला जिंदगी में दुखलाई जीवन को सार् गलती भो जिन्दगीको सबै मोडमा हार मान्दा गल्ती भयो घृणा गर्थिन् उनले हिजो प्यार मान्दा गल्ती गल्ती भयो भनेर गजल लेख्नुभयो निकै सुन्दर गजल वाचन गरेँ मैले रविन्द शर्मा चपाईँ जीको जी होस् उहाँको म अर्को गजल वाचन गर्दैछु यहाँनिर गजल प्राप्त भएको छ जितु खड्का गाउँले मोरङपुर्ला बारेको साथी उहाँको गजल यहाँबाट सुरु हुन्छ पछिबाट छुरा रोप्ने लाम्कुकी बयान पछिबाट छुरा रोप्ने लामको के बयान गरौं जुनले नै पोल्छ यहाँ घामको के बयान गरौं पछिबाट छुरा रोप्ने लामको के बयान गरौं श्राबको बोत्तलभित्र निष्ठुरीको तस्बिर छ श्रबको बोत्तल भित्र निष्ठुरीको तस्बीर छ केही प्यालासँगै पिउ नामको के बयान गरौं जुनले नै पोल्छ यहाँ घामको के बयान गरौं स्वर्गभन्दा प्यारो लाग्छ मलाई मेरो पखेरो नै स्वर्गभन्दा प्यारो लाग्छ मलाई मेरो पखेरो नै जन्मिएर हुर्किएको घामको के बयान गरौँ केही प्यालासँगै पिउ नामको के बयान गरौँ तिम्रो होला मेरो होला जसको पनि हुनसक्छ तिम्रो होला मेरो होला जसको पनि हुनसक्छ न लेखेरै राखिएको घामको के बयान गरौँ जन्मिएर हुर्किएको घामको के बयान गरौँ नसुन्नुभयो गाउँलेलाई हालखर पर्दै सकौँ नसुन्नुभयो गाउँलेलाई हालखर पर्दै सको मृत्यु सैया टेक्नुपर्ने घामको के बयान गरौँ पछिबाट छुरा रोप्ने लामको कि बयान गरौँ जुनले नै बोल्छ यहाँ घामको कि बयान गरौँ निकै सुन्दर गजल वाचन गरे मैले जो प्रत्येक शेरमा निकै राम्रा राम्रा शब्दहरू अटाएका थिए पीडा अटाएको थियो माया अटाएको थियो त्यसो त गजलका प्रत्येक शिरलाई हामी जति पनि वर्णन गर्न सक्छौँ जति पनि बयान गर्न सक्छौँ उहाँका प्रत्येक शेर निकै दमदार छन् यो गजलको लागि धेरै धेरै धन्यवाद जितु खड्का गाउँले मोरङ उर्लाबारीको साथीलाई आगामी श्रृंखलामा पनि यस्तै गजल प्राप्त होस् र जितुजीको गजलसँगै म अर्को गजल वाचन गर्दैछु हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं मैले अरू गन्थन मन्थन नगरिकन आज गजल सराहस र वाचन गरेँ तर पनि मैले सकिनँ धेरै गजलहरू प्राप्त छन् धेरै गजलहरू बाँकी छन् यी गजललाई म आगामी श्रृङ्खलामा राख्नेछु तपाईँले मन चाहिँ नदुखाउनु होला भनेर आग्रह गर्न चाहेँ ठिकै छ यहाँनिर एउटा गजल वाचन गरौँ अति रञ्जित लेख्छन् पत्रकार बेला बेलामा अति रञ्जित लेख्छन् पत्रकार बेला बेलामा त्यसै जलाइन्छन् अखबार बेला बेलामा अति रञ्जित लेख्छन् पत्रकार बेला बेलामा नसक्ने भइसक्यो चुरोर छार्दैनौँ खोक्नै नसक्ने भइसक्यो चुरोड छार्दैनौ साथी जचाउने गर है खकार बेला बेलामा त्यसै जलाइन्छन् अखबार बेला बेलामा मिठो बोल्दैमा हुन्छ जनताको अगाडि मिठो बोल्दैमा हुन्छ जनताको अगाडि काम गर्नु पर्यो नि सरकार बेला साथी जचाउने गर खकार बेला बेलामा आहा घर पनि दरबार झै बनाएछौँ गाँठे आहा घर पनि दरबार झैँ बनाएछौँ गाँठे झिक्चौ र विसाको हतियार बेला बेलामा काम गर्नु पर्यो नि सरकार बेला भन्थे अरे झापा चाहिँ नहानेको भई हुन्थ्यो भन्थे अरे चाहिँ नहानेको भइ हुन्थ्यो होइन पाउनै पर्छ पुरस्कार बेला बेलामा झिक्छौ विसाको हतियार बेला बेलामा मुटु छाम्दै डाक्टरले यस्तो प्रश्न गरेछन् मुटु छाम्दै डाक्टरले यस्तो प्रश्न गरेछन् सम्झिन्छ अझ बालुवाटार बेला बेलामा अति रञ्जित लेख्छन् पत्रकार बेला बेलामा त्यसै अखबार बेला बेला बेलामा यस्ता गजलहरू पनि आउने गर्छन् निकै सुन्दर गजल भाषण गरेँ मैले परमेश कडेलजीको गजल हो यो गजल सँगसँगै हामी कार्यक्रम तिराई आइसकेका छौँ अब विधा हुनुपर्छ र यो कार्यक्रम तपाईँले www.cybersangam.net डब्लू डब्ल्यू सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ वासुदेव कुमार आरोह वहाँप्रति पनि आभारी रहन चाहे त्यसै गरी त्यसै गरी सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ रविन्द शर्माजी उहाँप्रति पनि आभारी रहन चाहे त्यसै गरी ट सुन सक्नुहुनेछ त्यसै गरी डब्लु डब्लु डब्ल्यू डट मोहन बिहानी डट बोलक स्पोर्ट डट कमबाट पनि सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ मोहन बिहानी वहाँप्रति पनि आभारी रहन चाहे र डब्लु डब्लूब्लू चिसापानी नेपाल डट बलक स्पोर्ट डट कमबाट राम वहाँ उहाँप्रति पनि आभारी रहन चाहे र कार्यक्रम गजल चाहिँ उतारी सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण गजल मनहरूप्रति पनि निकै आभारी छु र बाँकी गजलहरू चाहिँ म अर्को श्रृङ्खलामा वाचन गर्नेछु गजल वाचन भएन भनेर मन चाहिँ कति पनि नदुखाउनुहोला किनकि तपाईँको गजल आगामी श्रृङ्खलामा वाचन हुनको लागि सुनिश्चित भइसकेका छन् ठिकै छ र आजको श्रृङ्खलामा चाहिँ गजल उपलब्ध गराइदिनु भएको हो भण्डारीदाई अचम्मजीले जे होस् उहाँले निकै ठुलो सहयोग गर्नुभएको छ शा, यो को लागि धेरै धेरै धन्यवाद उहाँले गजल सङ्कलन गरेर गजल चौतारीको लागि पनि भनेर केही गजलहरू उपलब्ध गराउनु भयो र केही गजलहरू मेलमा आए केही गजल पेजमा आए जे होस् जहाँ जसरी आए गजल चौतारीमा आए सबै गजलप्रति म आभारी छु सबै स्रष्टाप्रति आभारी छु र कार्यक्रमप्रति कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने चाहिँ हामीलाई दिन चाहिँ नबिर्सनुहोला तपाईँलाई जे लाग्यो तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै हामी गर्नेछौँ र तपाईँसँग गजल छन् भने पनि पोस्ट गर्न चाहिँ नबिर्सनुहोला त्यसको लागि हाम्रो फेसबुक पेज रहेको छ डब्लू डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास गजल डट चौतारी यो पेजमा चाहिँ तपाईँले आफ्नो गजल पोस्ट गर्न सक्नुहुनेछ सा, आफूलाई मनमा लागेका कुराहरू पोस्ट गर्न सक्नुहुनेछ सा, र यसलाई लाइक पनि गर्न नबिर्सिनुहोला भनेर आग्रह गर्न चाहे र आजको दशौं श्रृङ्खलाबाट कार्यक्रम उत्पादन सहयोगी रविन्द शर्मासँगै म आवाजको फेताला डिएन के कुमार भण्डारीदाई अचम्मजीको एउटा गजल वाचन गर्दै किनारा लाग्दैछु जिन्दगी नै उत्रेको छ बदलामा जिन्दगीको जिन्दगी नै उत्रेको छ बदलामा जिन्दगीको भरिसक्नु छैन पीडा तसलामा जिन्दगीको जिन्दगी नै उत्रेको छ बदलामा जिन्दगीको जिन्दगी बदला मा जिन्दगी माघहरू उकालोमा पृथी सधैँ सङ्कटमा माघहरू उकालोमा पृथी सँगै सङ्कटमा सातो जान्छ आकांक्षाको हमलामा जिन्दगीको भरिसक्नु छैन पीडा तसलामा जिन्दगीको मान्छे आफ्नै अनागिन्ती हारहरू बटुलेर मान्छे आफ्नै अनगिन्ती हारहरू बटुलेर गुन्जाएर बस्दा रहेछन् तबलामा जिन्दगीको चातो जान्छ आकाङ्क्षाको हमलामा जिन्दगीको अर्थहरू कोही देख्छन् जुन घाममा तरकै अर्थहरू कोही देख्छन् जुन घाममा तर कोही तोरिएको पानी जस्तै कर्कलामा जिन्दगीको गुन्जाएर बस्दा रहेछन् तबलामा जिन्दगीको सन्तोकी छन् कोही यहाँ कोही चाह गर्ने सन्तोकी छन् कोही यहाँ कोही चाह पूरा गर्न आफ्नै आत्मा दाह गर्छन् जल जमा जिन्दगीको जिन्दगी नै उत्रेको छ बदलामा जिन्दगीको भरिसक्नु छैन पीडामा जिन्दगी आजलाई जान्छौँ मी